सातमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्राली रत्नगर मेन रोड काँचोक अहिले तिन सोको दुई बज्यो अहिले तिन सोको दुई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 सम्पर्क रतनगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चित्वन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस वर्तमान सरकारकै नेतृत्वमा मंगिरमा निर्वाचन हुने माओवादी उपाध्यक्ष भट्टराईको दावी प्रमुखको तीन दलले चुनाव नचाहेको महासचिव बोगटीको आरोप विश्व धुम्पान रै दिवस साझ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्ययोजना तयार इरानी नागरिकमाथि अमेरिकाले सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा र गोर्खा फुटबलमा आज हुने खेलहरू स्थगित जीवन यापन तथा जीवन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टौन का विज्ञापन सदै विज्ञापन का समाचार अब विस्तारमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकारकै नेतृत्वमा आगामी मङ्सिरमा संविधान सभाको दोस्रो निर्वाचन हुने दावी गर्नुभएको छ उहाँले अहिले देखेका विभिन्न समस्या सङ्क्रमणकालको व्यवस्थापनमा ढिलाइ भएकाले उत्पन्न भएको बताउनुभयो उहाँले अगाडि आएका जटिलता दलहरूकै प्रयत्नमा अन्त्य हुने बताउनुभयो विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले निर्वाचन अध्यादेशमा दलहरूबीच देखिएको मतभेदबारे छलफल भइरहेको बताउनुभयो दुई दिनभित्र दलहरूबीच छलफल टुङ्गमा पुग्ने अनि सहमति भई चुनावको मिति तोकिने उहाँले जानकारी दिनुभयो सङ्क्रमणकालको अन्त्य नहुनु अनि चुनावमा ढिलाइ हुनुले जनतामा चिन्ता छाएको स्वीकार्दै भट्टराईले यस्तो अवस्थामा केही पक्षहरूले जनता भड्काउने प्रयास गरिरहेको बताउनुभयो कसले त्यसो गरिरहेको छ भन्ने नखुलाइकन नेता भट्टराईले यस्तो प्रयास असफल हुने बताउनु एकीकृत नेकपा माओवादीका महासचिव पोष्ठबहादुर बोगटेले संविधान सभाको निर्वाचनका विषयमा कङ्ग्रेस एमाले र नेकपा माओवादी एउटै ठाउँमा रहेको बताउनु भएको छ तिनवटै दलले चुनाव नचाहेको उहाँको आरोप छ क्रान्तिकारी पत्रकार सङ्घले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो यति नै दल व्यवहार चुनावको विषयमा एकै ठाउँमा छन् चुनाव हुन नदिने यिनीहरूको षड्यन्त्र हो नेपाली कङ्ग्रेस र नेकपा एमाले मुल्कमा मात्र चुनाव शब्द झुन्डाएको भन्दै उहाँले यी दुई दलले पनि नेकपा माओवादीले जस्तै चुनाव नचाहेको आरोप लगाउनु भयो उहाँले चुनाव नचाहेकै कारण कङ्ग्रेस सभापति सुशील कोइरालाले राजनैतिक संयन्त्रको बैठक बहिष्कार गरेर हिँडेको आरोप समेत लगाउनु उहाँले कङ्ग्रेस एमालेकै चुनाव एमाले चुनाव नचाहेकोले षड्यन्त्रका कारण चुनाव हुने स्थिति त्यति सजिलो नदेखेको समेत दावी गर्नुभयो <गणगे> नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मङ्गसिरमा निर्वाचन हुनेमा शङ्का रहेको बताउनु भएको छ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 समयम चुनाव भई मुलूकने जिकिर कर प्रक्रिया लोकतंत्र का सिद्धांत में विचलन लिया बता नेता केसी चुनाव रोकतंत्र प्रति दल प्रतिबद्ध रान हो सके मंगसिर में चुनाव होना कठिन रहो दावी नेता केसी ने सब दलह एघारह बोधे वृहत्त शांति समझौता जन्मकुंडली भैया आत्मसात करें लचकता अपनाने हो भविधान सभा को सीट संख्या थ्रेश होल्ड विवरण बुझाने विषय सहमति होने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधानसभाको निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिहरू उम्मेद्वार बन्न नपाउने गरी बन्देज लगाउनु शान्ति सम्झता विपरीत हुने बताउनु भएको छ तराई मधेस लोकतान्त्रिक पार्टी शब्दहरूले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुरले सत्य निरूपण तथा मेलमिलाप आयोगले कुन मुद्दा राजनैतिक र रा कुन गैर राजनैतिक भने निर्ग्यल नगरेसम्म यस्तो कुरामा बन्देज लगाउन नहुने बताउनु भयो जुन अवस्थामा संविधानसभाको पहिलो निर्वाचन भएको हो त्यही अवस्थामा दोस्रो निर्वाचन पनि हुनुपर्ने उहाँले जिकिर गर्नुभयो संविधान सभाको निर्वाचनमा रहेको बताउँदै उहाँले आफ्नो पार्टी थ्रेस विपक्षमा रहेको अडान दोहोऱ्याउनु भयो पहिलो सातामा निर्वाचन गराउनु मुलुकको आवश्यकता रहेको बताउँदै अध्यक्ष ठाकुरले निर्वाचन गराई जनतामा रहेको अनुता तत्काल हटाउनु जोड दिनुभयो एउटै लक्ष्य र एउटै आवास रहेका मधेसवादी दलहरूलाई ऐक्यबद्ध गराई सहकारी गर्दै अगाडि बढ्नुपर्ने मधेसी जनताको अपेक्षा र अहिलेको राजनैतिक आवश्यकता रहेको पनि उहाँले बताउनुभयो स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनावको चाँडै मिति माग गर्दै नेपाल विद्यार्थी संघले आज दुई घण्टा देशभरि सरकारी क्याम्पस अगाडि चक्काजाम गरेको छ स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तोक्नु पर्ने माग गर्दै आफ्नो नौ बजीदेखि दुई घण्टा सरकारी क्याम्पस अगाडि चक्काजाम गरेको नेवक्ता युपी लामिसानेले जानकारी दिनुभयो विभिन्न माग राख्दै एकीकृत नेकपा माओवादी र नेकपा माओवादी निकट विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि त्रिभवन विश्वविद्यालय ने जेठ तेईस गति तोक स्वतंत्र विद्यार्थिन को निर्वाचन स्थगित कर नेपालगञ्ज स्थित महेन्द्र बमुकी क्याम्पसमा आज बिहान दुई माओवादीका विद्यार्थी संगठन बीच झडप भएको छ झडपमा नेकपा माबादी निकट अखिल क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष धर्मराज बडुवाल र मदन धामी घाइते भएका छन् उनीहरूमाथि हतियार प्रहार गरेको जनाइएको छ यी माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पस अगाडि कोट सभा गरेको समयमा झडप भएको प्रहरले जनाएको छ वैद्य निकट अखिल क्रान्तिकारीले आफ्ना साथीहरूलाई हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप लगाएको छ अखिल क्रान्तिकारीका सचिवालय सदस्य रामबहादुर बेकाले सब्यू चुनाव आफै बिथोलेर एमाबाद निकटको अखिल क्रान्तिकारीले सडकमा नाराबाजी गर्ने क्रममा आफूहरूमाथि आक्रमण गरेको बताउनुभयो विश्व धूमपान रै दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ सुर्तीजन्य पदार्थको विज्ञापन प्रवर्धन र प्रायोजनमा रोक लगाउँ नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संस्थाको सहभागितामा विभिन्न कार्यक्रम भइरहेका छन् सुर्तेजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष साठी लाखजनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ जसमा अप्रत्यक्ष धूमपानका कारण ज्यान गुमाउने छ लाख जना छन् नेपालमा स्वर्तीजन्य पदार्थको सेवनबाट वर्षनी सोह्र हजार जनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ पदार्थको प्रयोग रोक्न प्रयास नगरी सन् दुई हजार विश्वभर ज्यान जानेको सङ्ख्या अस्सी लाखभन्दा बढी पुग्ने अनुमान सङ्गठनको छ सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको अस्सी प्रतिशत न्यून र मध्यम आय भएका मुलुकमा रहेको छ विश्व स्वास्थ्य सङ्गठनले सुर्तिजन्य पदार्थको विज्ञापनले ठूलो संख्यामा मानिसहरूलाई धूमपान सुरु गर्न र निरन्तरता दिने क्रम घटाउने दावी गरेको छ यस्तै विज्ञापन र प्रायोजनमा प्रतिबन्ध लगाउन माग घटाउने सबभन्दा उत्तम उपाय भएको सङ्गठनले जनाएको छ सङ्गठनका अनुसार विश्वको कुल छ प्रतिशत जनसङ्ख्या मात्रै सुर्तिजन्य पदार्थको विज्ञापनबाट उत्पन्न हुने जोखिमबाट जोगिएका छन् सुर्तिजन्य पदार्थको प्रयोगका कारण मोटु रोग श्वासपोश्वास क्यान्सर गिजा सम्बन्धी लगायतका विभिन्न रोग लाग्ने गरेकाले त्यसबाट आफू मात्र नभई अप्रत्यक्ष धूमपानको असरबाट अरूलाई पनि जोगाउन धूमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग रोक्न चिकित्सकहरूको सुझाव छ चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्ययोजना तयार गरिएको छ जिल्ला विपद व्यवस्थापन समितिको आज सम्पन्न बैठकले विपद व्यवस्थापनका विषयमा विभिन्न पन्ध्र बोधी निर्णय गरेको छ बैठकले विपद व्यवस्थापनका लागि कार्यदल गठन गर्ने सञ्चारकर्मीहरूलाई सूचना दिने सूचनाको सम्बन्धमा डिस्प्ले बोर्ड स्थापना गर्ने लगायत निर्णय गरेको छ यस्तै आपतकालीन सञ्चालन केन्द्र गठन प्रक्रियाको विषयमा गृह मन्त्रालयका उपसचिव वंशी कुमार आचार्यले प्रक्रिया अगाडि बढाउने विषयमा समेत निर्णय गरिएको छ बैठकले एसएमएस मार्फत सूचना आदान प्रदान सहज बनाउनका लागि नेपाल टेलिकमलाई आग्रह गर्ने नेड़े गरेको जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लोइटेलले जानकारी दिनुभयो नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू गरी लोडसेडिङ दैनिक दुई घण्टा घटाएको छ दैनिक दस घण्टा हुँदै आएको लोडसेडिङ अब आठ घण्टा हुने प्राधिकरणले जानकारी दिएको छ नदी तथा खोलामा पानीको बहाव बढेको र भारतबाट बढी बार विद्युत आएकाले लोडसेडिङ कम भएको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ भारतबाट यसअघि एक मेगावाट आयात हुँदै आएकोमा अहिले एक आए सय पैसठी आयात भइरहेको छ पूर्वी चितवनका कृषकहरू धानमा गबारो रोग लागेपछि चिन्तित बनेका छन् कठारको मुरुज बसुली भण्डारा वीरेन्द्रनगरका कृषकहरू धानको बाला लागी लागिसकेपछि यस्तो रोग देखा पर्दा चिन्तामा परेका हुन् बाला नलाग्दासम्म यस क्षेत्रका धानमा कुनै रोग देखिएको कु थिएन बेलामा नै गबारोको औषधि पद्धति राम्रो नहुँदा यस्तो समस्या देखिएको कठार शान्ति कृषक हरिप्रसाद सापकोटाले बताउनुभयो सापकोटाका अनुसार प्रत्येक किसानको धान खेतीमा पन्ध्र प्रतिशत गबारोको समस्या देखिएको छ गबारो लागेका धानका बोटमा बाला सुकेका छन् जसले गर्दा धान उत्पादनमा कमी आउने कृषकहरूले गुनासो गरेका छन् विभिन्न थरीका औषधि बजारमा आउने गरेको र रोगअनुसारको औषधि छनौट गर्न नसक्दा प्रत्येक वर्ष किसानहरू यस्तो समस्यामा पर्दै आएका छन् साता को अंतिम दिन आज सुन को मूल्य तोला में साढ़े एघार सौ रुपैया बढ़े आज छापावाला सुनतोला बावन्न हजार तीन सौ पचास रुपया में कारबार भैर को मूल्य बढ़ते गए पीपी बजार में मूल्य बढ़ना गई हो कई दिन तन को मूल्य निरंतर बढ़ी रहेक बिहार दुई सौ रुपया बढ़े एक्वन हजार दुई सौ रुपया में कारबार भारत सुन बुधवार तीन सौ रुपया बढ़े एक्न्न हजार कार्य चाँदीको मूल्य पनि आज तोलामा उसको छ तपाईँ के भन्नुहुन्छ ए लोकतन्त्र प्रहार बि परिस्थिति अनुसारको निर्णय र निर्णय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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दी पोखरा नानगढी बडक खण्ड पनि खुला छन्सठी सात सय त्रिचालिस विदेशका समाचार अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ कडा सरकार नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने देशले प्रतिबन्ध हटाउँदै दे। इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरूलाई कम्प्युटर मोबाइल फोन सफ्टवेयर सेटेलाइट रिसिभर र अरू व्यक्तिगत प्रयोगमा आउने सञ्चार उपकरण बिक्री खुल्ला भएको छ सञ्चार उपकरण र सफ्टवेयर इरानी नागरिकलाई बिक्री गर्न पाइनेछ तर सरकार विशेष सूचीमा परेका नागरिक भने निर्यातको लाइसेन्स पाउनबाट वञ्चित हुनेछन् अमेरिकी वित्त विभागले प्रतिबन्ध हटाएपछि त्यसबाट इरानी नागरिकले यसअघि कहिले नपाएको सञ्चार स्वतन्त्रता पाउने दावी गरेको छ आणविक कार्यक्रम रोक्न अमेरिकाले केही वर्ष यता इरानमाथि विभिन्न गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने भनेको समूह डी अन्तर्गतका खेलहरू स्थगित भएका छन् लगातारको वर्षाले मैदान हिलो भएपछि खेल स्थगित गरेको आयोजक अखिल फुटबल संघ एन्फाले जनाएको छ आज दस र त्रङ्ग सालमा तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा हुने कार्यक्रम थियो आज स्थगित भएको खेल भोलि हुनेछ त्यसपछिका खेलहरू एक दिन पछाडि हुनेछन् यसअघि बिहिबार आफ्ना खेल जित्दै समसीबाट मनाङ मर्स्याङ दिएर नेपाल आर्मी क्वार्टर फाइनलमा पुगेका छन् वर्तमान सरकारकै नेतृत्वमा मङ्सिरमा निर्वाचन हुने माओवादी उपाध्यक्ष भट्टराईको दाबी, कंग्रेस एमाले र नेकपा माओवादीले चुनाव नचाहेको महासचिव बोकटीको आरोप विश्व धूमतान्त्र दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै चितवनमा विपद व्यवस्थापनको पूर्व तयारी कार्यजना तयार इरानी नागरिकमाथि अमेरिकाले संसार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा र गोर्खा कप फुटबलमा आज हुने भनेका खेलहरू स्थगित रेडियो बाट साथ को, दिवस अबस्थ सबका सदै कानेट्लूर्पण कम नमस्कार लोक इन धस्कृतिक कार्यक्रम को चाहिए अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग सीस्टम जेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को He sees Samsung, Khair Furniture, Magni Chowk, Phone 0156 583 635, Mobile 98068 2577. The best Samsung system for high quality program. पालि सबिदार लेखिछार ले जा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो मलाई सेवालाई साडी ब्लाउज चाहिन्छ होला नि सुटलाई ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चलामा सौभागी बस्त्रलाई खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ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 जय भोलेनाथ प्रभु प्रफुल्ल भई स्वीकार कर योपार तिमी चढ़ाए